नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा कार्यक्रम अर्पण शुभ साँझको एउटा नवीनतम श्रृङ्खला लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक गत सेवा आँट्यो भने मलाई राज्यले सहयोग गरिराख्नु भएको छ भने तपाईँकै लोकसङ्गीतको सहयात्री मधिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्ल इन्टरनेट अनलाइन को डब्लु लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण शुभ साँझको यो सुन्न सक्नुहुनेछ कार्यक्रम अर्पण शुभ यो आधा घण्टी व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौं बेलुका साँझ सात बजेपछि करिब करिब साढे सात बजेसम्म तपाईँकै लोकप्रिय रेडियो अर्पण एक सय चार थप्लो शुभ साँझमा हामी मिठा मिठा लोक दौरी भाकाहरू बजाउँछौँ तपाईँकै सम्झना सन्देश पनि लिन्छौँ त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छपन्न पाँच त्रिसठी भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ आफ्नो आफन्तजन विश्व मित्रलाई सम्झना सन्देश पनि राख्न सक्नुहुनेछ कार्यक्रमको सुरुवातमा कोही मित्र हुनुहुन्छ भनेर प्राविधिक मित्रले इसला गरिराख्नु भएको छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार कामाटीको बोल्दै हुनुहुन्छ अनि आजको दिन के कसरी बित्यो हाम्रो शान्तिजीको दिनमा निकै नै रमाइलो भयो को दिन अनि कति सम्झना खुसी लाग्यो नमस्कार यति बेला मक्कनपुरबाट शान्ति आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विधा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा म कुराकानी गर्ने प्रयत्न गरिराखेको छु दुईवटा टेलिफोन नम्बर हामीले शून्य छपन्न पाँच त्रिसठी र शून्य छपन्न पाँच त्रिसठी भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ आफ्नो आफन्तजन घरबाट लगाएर तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झना सन्देश पनि राख्न सक्नुहुनेछ कार्यक्रम अर्पण शुभ साँझ आधा घन्टे बसाईमा तपाईँलाई मिठा मिठा लुकधोरी भाकाहरू बजाएर थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गरिराखेका छौँ तपाईँको त्यो थकानलाई थोरै भए पनि परेराख मस्कार कति को दादा सम हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना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 हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश राख्न सक्नुहुनेछ निशा कार्यक्रममा छुट्टिन्छौँ नमस्कार यति बेला म कनपुरवासी अनि सामा आउनुभएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ आफ्नो त्यसो भए निकै नै माया गर्नुहुन्छ सम्झना सन्देश राख्न सक्नुहुनेछ अनि प्रतीक्षा दिदी मेरो मम्मी र बुवा यहीँ हुनुहुन्छ मम्मी र बुवाको लागि अनि भाइ बिरुको लागि अनि मेरो साथीहरू जुनी मिना सिरी गोमा आ, कुमारी अनि विदेशमा रहनुभएका ताईको लागि अनि हेटौँडामा हुनुभएका हजुरआमा अनि दाडीमा हुनुभएका मामा दिदीहरू र मलाई पञ्चायत तामाङ भनेर चिन्ने नतिनी लागि र क्लास टेनमा पढ्ने सबै साथीहरूको लागि हुन्छ सन्त मायाजी यस्तै गरी माया गर्दै गर्नुहोला आगामी श्रृङ्खला कार्यक्रममा पनि उपस्थित हुँदै हुनुहोला अहिले भने यति बेला कोरागबाट सन्त माया तमाङ आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार कोराकदेखि रोशन रोशनजी तपाईँ के गर्नुहुन्छ बसिबसाई रोशनजी ए निशान भी पढ़ु कि पढ़ाई क ठीक है ठीक बनाजी अर्पण सुबह साज को बसाई क्यक्रम समझना सन्देश स हुन्छ निशानी कार्यक्रममा अनुभव खुसी लाग्यो यस्तै गरी माया खर्ती गर्नु होला हाल्यो भने छुटिन्छौँ नमस्कार यति बेला खुराकबाट निशान आउनुभएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको फे छ फेरि इम, पनि कोही कोही हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार राम्रा टिको बोल्दै हुनुहुन्छ उदनपुरबाट अञ्जना अन्जनाजी के कसरी बिताइरहनु भएको छ दिनहरू अचेल साउन्ड को लागेको छ अन्जनाजी एकदम भव्य लागेको छ पक्कै पनि मतलब साउन्ड लागेर अञ्जनाजीले हामीलाई चटक्कै भयो कि भनेको त पक्कै पनि आउनु साउन महिनामै हुन्छ हामी एकैछिन पछाडि एउटा मिठो लोकदोली भाकै बर्जाउँछौँ त्यसमार्फत कसलाई सम्झिन चाहनुहुन्छ धन्यवाद हजुर साथीहरू सुनादुरलाई पदमुरबाट एङ्गमा हुने रमेश अङ्कलको लागि मेरो भाइ बहिनी सम्पूर्ण भाइ मलाई सिनिना दिने सम्पूर्ण भएर पदमपुरबाट पदमपुरमा इन्जान मिलाएर यति बेला पदमपुरबाट अन्त मित्रलाई सम्झना सन्देश राखेर विधा भइसक्नु भएको छ अर्पण सुबसायमा आफू भनेको मित्र हुनुहुन्छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हो हजुर नमस्कार कोई मित्र होलीफोन संपर्क में मरा प्रयत्न करें तर बीच में संपर्क विषेद भैस तक समझना संदेश ली रखे मीठा मीठा लुकधोरी भाका बजाने प्रयत्न कार्यक्रम अर्पण सुगल सांस को व्यवसायी में फिर भी कोई मित्र हेलो हज नमस्कार बलरामजी के क्यों बीत आज ठीक है झको व्यवसा भाकाहरू बजाउँछौँ लोकदोरी भाकाहरू तपाईँलाई मनपर्छ कि मन चाहिँ पर्छ अनिका गुनगुनाउनु हुन्छ गाउन नआए पनि कार्यक्रममा हुनुहुन्छ सम्झना सन्देश राख्न सक्नुहुनेछ दिदीहरू अनि भेनाजुहरू मलाई सम्पूर्ण हुन्छ बलरामजी यस्तै गरी माया गर्दै गर्नुहोला आगामी श्रृङ्खला कार्यक्रममा पनि उपस्थित छन् नमस्कार यति बेला कोराकबाट बलराम चिपाङ आउनु भएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विधा भइसक्नु भएको छ सुनिराख्नु भएको छ समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल रेडियो रेडियो अर्पण एक सय इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट कुनामा रहेर पनि कार्यक्रम अर्पण शुभ साँझ के व्यवसायलाई भएको छ कार्यक्रम अर्पण शुभ साँझ के व्यवसायमा सम्झना सन्देश लिइराखेका छौँ र लोकधहरी भाकालाई कार्यक्रम स्थानीय हुन्छ हामी एकैछिन पछाडि निकै नै मिठो लोकदोरी भाका बजाउँछौ त्यसमार्फत पार्वतीजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले नमस्कार यति बेला खोराकबाट पार्वती आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विधा भएर गइसक्नु भएको छ कार्यक्रम अर्पण शुभ साँझ के अवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय सँगै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ डब्लु लगन गरेर कार्यक्रम अर्पण शुभ साँझ के आधा घन्टे अवसायमा तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिलाउने कोसिस गरिराखेका छौँ तपाईँ दिनभर काममा व्यस्त रहनुहुन्छ दिनभरको व्यस्त भएको थकानलाई थोरै भए पनि मेटाउने प्रयत्न गरिराखेका छौँ तपाईँ आफ्नो घर परिवारदेखि टाढा हुनुहुन्छ सम्झना मन लागेको छ भने पनि तपाईँकै सम्झना सन्देश पनि लिइराखेका छु दुईवटा टेलिफोन नम्बर तपाईँकै लागि खुल्ला गरिराखेका छौँ कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार कहाँबाट हुनुहुन्छ के मनिशा» – तपाईलाई लोकदोरी भाकाहरू मनपर्छ कि पढ्दैन नि मनिषीलाई गुनगुनाउनुहुन्छ कि नाइ लुकदोरी भाकाहरू गुनगुनाउनुहुन्छ कि नै भनेको मैले ल मलाई एउटा मनिष्जी तपाईँले लुकदोरी भाका मात्रै फेरि तिमीलाई त माुस तिमीलाई तमा भएको धुवाछ कुरो त साँच्चै धुवाछ कुरो स्कुलहरूमा गाउनुहुन्छ कि मनिषी तपाईँले गाउनुहुन्न मनिषजी स्कुलहरूमा चाहिँ मिठो दोहोरी भाका गाउनुभयो कार्यक्रममा आउनु पनि भएको छ सम्झना हुन्छ मनीजी यस्तै गरी माया गर्दै गर्नुहोला आगामी श्रृङ्खला कार्यक्रममा पनि बस्ति चुनौती गर्नुहोला अहिले भने छुट्टिन्छौ नमस्कार यति बेला टाढीबाट मनिष खनाल आउनु भएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर रा विधा भइसक्नु भएको छ कार्यक्रम अर्पण शुभ के व्यवसायमा फेरि पनि कोही मित्र हुनुहुन्छ हजुर नमस्कार कहाँबाट हुनुहुन्छ प्रसन्नाजी आजको दिन तपाईँको के कसरी बित्यो आजको दिन हाम्रो प्रसन्नजीको के कसरी बित्यो भनेको मैले हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना कार्यक्र हुनुहुन्छ आफ्नो सम्झना सन्देश राख्न सक्नुहुनेछ भनेको मैले हुन्छ अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला बकुलरबाट प्रसन्न आउनु भएको थियो आफ्नो आफन्त इष्टना सन्देश राखेर विधा भइसक्नु भएको छ हामीलाई पनि सम्झिराख्नुहुन्छ माया गरिराख्नुहुन्छ यस्तै गरी कोही मित्र हुनुहुन्छ के कस्तो छ त्यस्तै हो अब अनि लोकदोरी भाकाहरू कतिको गुनगुनाउनुहुन्छ हाम्रो शङ्करजी छ नि एउटा लोकदोरी भाका कोदो रोप्दा लागेको पिरती छुट्टी तोरी फुल्ने मेलामा? कस्तो लाग्छ तपाईँलाई पक्कै पनि कोदो रोप्दा त त्यस्तै सम्झनाहरू आउँछ होला त्यही गीतको होइन त्यही गीतहरू गुनगुनाउनु मन लाग्छ होला हुँदै आउँछ नि याद आउँछ नि अब हिँड्दाखेरि पोधो लगेर अनि यस्तो यहाँ च्यान भएर अनि साथीभाइ मिलेर बसेर अनि गाउनु पनि सकिन् हुन्छ कार्यक्रममा आउनु भएको छ आफ्नो सम्झना सन्देश राख्न सक्नुहुनेछ शङ्करजी हजुर भाइ अनि उहाँहरू ऊ मिलनजय अनि सञ्जय चेपाङ अनि हजुर उसको हरि भान्जा चितोङमा बस्नुहुने अनि चितोङको भन्नु उसको खोराकमा बस्ने दिदीहरू भेनाजोलाई भान्जाहरूलाई भान्जीलाई अनि यतिको हो मलाई शङ्कर चेपाङ भनेर चिनि न किने सम्पूर्ण हुन्छ शङ्करजी यस्तै गरी माया गर्दै गर्नुहोला आगामी श्रृङ्खलाको कार्यक्रममा पनि उपस्थित जनाउँदै गर्नुहोला अहिले पनि छुट्टिन्छौँ नमस्कार यति बेला धादिङबाट शङ्कर चेपाङ आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ र कार्यक्रममा लुकदोरी भएकालाई कार्यक्रममा स्थान दिने बेला त भएको छ तर पनि सम्झना सन्देश पनि लिइराखेका छौँ कोही मित्र हुनुहुन्छ फेरि पनि टेलिफोन सम्पर्कमा हेलो नमस्कार जो कहाँबाट को बोल्दै सुकलालजी धेरै दिनपछि आउनुभयो तपाईँ त हिजो चाहिँ फोनै लागेन कुनै के कसरी बिताइरहनु भएको छ दिनहरू बसी बसो भन्नु पर्यो हुन्छ कार्यक्रममा आउनुभएको छ सम्झना सन्देशहरू राख्न सक्नुहुनेछ सुकलालजी धन्यवाद लाग्यो भनेरागबाट सुक्लाल लामा आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विधा भइसक्नु भएको छ हामीलाई पनि सम्झिराख्नुहुन्छ माया गरिराख्नुहुन्छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार रुद्रेबाट के भन्नुभयो लामा जो जी के सा। मेरो तर्फबाट चाहिँ मेघाजको अर्पण सुबसामा तपाईँलाई धेरै धेरै स्वागत छ फेरि स्वागत गरेपछि पछिल्लो दिनहरूमा विशालजी चटक्कै बिर्साउनु भएन नि अनि अनि मन पक्कै पनि रेडियोमा बजिरहेको बेलामा चाहिँ हुमा हो मिलाएर अलिअलि गुनगुनाइन्छ होइन हुन्छ विशालजी कार्यक्रममा आउनु भएको छ आफ्ना सम्झना सन्देश राख्न सक्नुहुनेछ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भने सुटिन्छौँ नमस्कार यति बेला रूपा चोरेबा विशाल लामा आउनुभएको थियो आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर बिदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो नमस्ते हजुर कामको बोल्दै हुनुहुन्छ खोराकदेखि के भन्नुभयो अमिसा तमान अनि हाम्रो अमिषाजीले आज के कसरी बिताउनु भयो आजको दिन तपाईँले बसी बस अनि साउनलाई कसरी मिलाउनु भएको छ अमिसाजीले मेहन्दी चुरा लगाएर है हुन्छ कार्यक्रममा आउनुभएको छ अनि आफ्नो सम्झना सन्देश राख्न सक्नुहुनेछ हुन्छ निशाजी कार्यक्रममा आउनुभयो यस्तै गरी माया गर्न होला, अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला कोराकबाट अमित शाह तामाङ आउनुभएको थियो आफ्ना आफन्त इष्ट्र मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ अब नै कार्यक्रमको अन्त्य अन्त्यतिर आइपुगेका छौँ यतिन्जेलसम्म सामुदायिक रेडियो रेडियो अर्पण एक सय इन्टरनेट अनलाइनको डब्लु डब्लु गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिनुभयो तपाईँप्रति निकै नै आभारी छु र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो मकनपुरबाट शान्ति कोराकबाट मिनालामा मकनपुरबाट अनि अनीसलामा कोक संतमाया तमांगराक निशान उदमपुर अंजना कोराकट बलराम चेपांगराग पार्वती टाड़ी मनीष खनाल बकुलर प्रसन्ना धादिंग समीर चेपांग रोराग सुक्लाल तामांग रूपा चोरेबाट विशाल लामा रमिसा तामाङले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई मेरो आवाजलाई रेडियो श्रोता माझ पुर्याउन साथ दिने प्राविधिक मित्रका राजी राजप्रति निकै नै आभारी छु भन्दै तपाईँकै लोकसङ्गीतको सहयात्री म दिवस मगर पनि कार्यक्रम अर्पण शुभ साँझको व्यवसायबाट एउटा मिठो लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिँदै अझै पर्छु नमस्कार आलेला बजना खसाल सै चर्चा चाल छुटे पर ज्यादा दे पैरो खसाल सही चर्चा धैच छुटे पी हम तिमले पाली मैले पाए गाली रदनाम गहलि <laughs> रब <laughs> <laughs> घर सम